प्रेम गर्नेलाई प्रेम जीवन गीत हो प्रेम गर्नेलाई प्रेम जीवन गीत हो माया गर्नेलाई हृदयको रीत हो प्राप्ति भन्दा समर्पण हुन्छ प्रेममा प्राप्ति भन्दा त समर्पण हुन्छ प्रेममा प्रेम प्रेम नै हो न हार हो न जीत हो प्रेम त प्रेम नै हो न जित हो नहार हो भन्दा समर्पण हुन्छ प्रेममा प्रेम प्रेम नै हो न हार हो न जीत हो डाक्टर रूपक श्रेष्ठका यिनै चोटिला मुक्त खरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ यो छिपिदो छिपिदो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक स्वागत अभिवादन गर्दछु न ऋतु न मौसम सदाबहार छ प्रेम न ऋतु न मौसम सदाबाहार छ प्रेम न जन्म न उमेर सदाबहार छ प्रेम शाश्वत सत्य आत्मीय मिलनमा शाश्वत सत्य आत्मीय मिलनमा न दूरी न मजबुरी सदाबाहार छ प्रेम न दूरी न मजबुरी सदाबहार छ प्रेम ड्रेष्ठ मुक्तक लेख्न निकै माहिर हुनुहुन्छ पुस्तक मुक्त कृतिका मुक्तकार रूपक श्रेष्ठ साक्षीमा पारी बेलायतीर बस्नुहुन्छ डाक्टर रूपक श्रेष्ठसँग रेडियो नेपालको यो स्टुडियोमा दोहोरो मुक्तकिलो सम्वाद गर्ने रहर रहरमै सीमित भयो यतिखेर घरदेश आउँदाखेरि पनि उहाँसित स्टुडियोमा भेट्न पाइएन केही थान मुक्तकहरू उहाँले हातमै थमाउनु भएको थियो फुर्सदको बेलामा यी मुक्तकहरू सरसर्ती हेर्नुहोला हाई भनेर थमाउनु भएको थियो उहाँले यी मुक्तक थमाएको धेरै पछि मुख मिठाई मिठाई डा रूपक श्रेष्ठका मुक्त बोलिराखेको छु पनि बाँचेकी छु तिम्रै नाम जपी नदुस भान रापले सिक्ने गर्छु तिम्रै मायाको रापले गर्छु मुक्तकमा सुमधुर गीत संगीत को फ्यूजन विगत डेढ़ दशकदी रेडियो मुक्तकि तरंग कार्यक्रम अहिले अधिकांश नेपालीहरू आफ्नो घरदेश छोड़ेर परदेशतिरै रमाइराखेको अनुभूति हुन्छ डा रूपक श्रेष्ठ मुक्त खराफमा यसरी अभिव्यक्त हुनुभएको छ गर्वदेखि नै जिम्मा लिइदिन्छ र पो देशको अनुभूति हुन्छ गर्वदेखि नै जिम्मा लिइदिन्छ र पो देशको अनुभूति हुन्छ पढेसम्म पढाइदिन्छ र पो देशको अनुभूति हुन्छ गाँस बास कपास ओखती सुरक्षा र संरक्षणसम्म हरेकको ग्यारेन्टी लिइदिन्छ र पो देशको अनुभूति हुन्छ हरेकको ग्यारेन्टी लिइदिन्छ र पो देशको अनुभूति हुन्छ सायद विदेशमा यस्तै यस्तै हुँदो हो नेपाल पनि यस्तै होस भन्ने कामना डा रूपक श्रेष्ठले आफ्नो मुक्त हरफहरूमा अभिव्यक्त गर्नुभएको छ आजको कार्यक्रम विम्ब प्रतिविम्बको सम्पूर्ण वसाईमा डाक्टर रूपक श्रेष्ठका केही थान मुक्तकहरू मुख मिठाई मिठाई बोल्नु छ बीचबीचमा उहाँकै मुक्तक भावनाका वरिपरि सुमधुर धुनहरू पनि खोजी खोजी जोड्नु छ धुनलाई जोड प्रेम कहिले आँसु आँसु हुन्छ प्रेम कैले आंसू आंसू हंस प्रेम कहले हाँसो हाँसो पवित्र स्निग्ध कंचन प्रेम में अरु त के मूटु समेत नाशो अरु त के तई मुटु समेत नाशोता परने जो बराबर हुन्छ अनुरूप भनिन्छ मायाको आधारमा, सम्झौता नै हुन्छ बाड तिम्रा खुसीहरू मुटु नै बारिन् छ सात तिम्रा व्यथाहरू आत्मा नै साति छ बाँड तिम्रा खुसीहरू मुटु नै बारिन्छ सात तिम्रा बेफ आत्मा नै साति छ जति तिमी तिम छ त्यति तिम्रो हुन्छ जमिएका मायाभरि तिम्रो जित को सम्झौताहरू छ भत्किएका सपनाहरू मायाले रोडिनु छ काेरी नै सजिन् छ भत्किएका सपुनाहरू मायाले जोडिन्छ चुडिएका काति बन् धनी तिम्रा सारा बोझहरू मायाले बिसाउँछ मायाको आधार मायाको आधारमा सम्झौता नै हुन्छ होला मायाको आधारमा नै सम्झौता हुन्छ होला नारायण गोपालले साह्रै मिठो गला दिनुभएको छ दिव्य खालिङले आफैले लेखेर आफैले संगीत भर्नुभएको हो प्रेम कहिले आँसु आँसु हुन्छ प्रेम कहिले हाँसो हाँसो हुन्छ पवित्र स्नेग्ध कञ्चन प्रेममा अरू त के मुटु समेत नासो हुन्छ अरू त के हजुर मुटु समेत नासो हुन्छ डाक्टर रूपक श्रेष्ठले विभिन्न भावका मुक्तहरू थमाउनु भएको छ प्रणय प्रसंगदेखि घरदेश परदेश र जनजिन्दगीका सन्दर्भहरूलाई चोटिलापोटिला मुक्त हरफहरूमा अभिव्यक्त गर्नुभएको छ गुलाबको पत्र पत्रमा प्रेमपत्र लेख्दैछु तिमीलाई गुलाबको पत्र पत्रमा प्रेमपत्र लेख्दैछु तिमीलाई मनका रहरहरू सारा पवित्र पोख्दैछु तिमीलाई आज अलि बढ़ी नै भावुक भइरहेछु म प्रिय रातो गाडा रातो गुलाब भित्र देख्दैछु तिमीलाई रातो गाडा रातो गुलाबि प्रेम त पवित्रताको प्रतीक फूल र मौरीको जस्तो भइदियोस प्रेम त पवित्रताको प्रतीक फूल र मौरीको जस्तो भइदियोस साथ र भरोसा बिम्ब बटुवा र लौरीको जस्तो भइदियोस हो त मायाको साइनो त प्रकृति र पुरूष जैं युगान्तर फैलिनुपर्छ त्यसैले मेरी प्रियतम हाम्रो प्रेम शिव र गौरीको जस्तो भइदियोस त्यसैले मेरी प्रियतम हाम्रो प्रेम शिव र गौरीको जस्तो भइदियोस डा रूपक श्रेष्ठ प्रणय प्रसंगका मुक्त लेखना निकै माहिर हुनुहुँदो रहेछ डाक्टर श्रेष्ठकै मुक्तक छु फेरि प्रणय प्रसंगकै मुक्तक छ दार्शनिक गीत जोड्नु छ यसमा को भन्छ फूलमा सौन्दर्यता छैन को फूलमा सौन्दर्यता छैन को प्रेममा पवित्रता छैन दृष्टि आआफ्नो भ्रम आआफ्नो को भन्छ मायामा जीवन्तता छैन को भन्छ काँडको आखामा काँडै संसार फुलको आखामा फुलै संसार काँडको आखामा काँडै संसार झुल्किन्छ वस्तु अनुसार काँडको आखामा, काँडै संसार फुलको आखामा, फुलै संसार काँडको आखामा, काँडै संसार नाम चित्त शुद्ध होस् मेरो बोली बुद्ध हो मेरो पैताला तिरै नरो राम्रो आखामा खुल्छ राम्रै संसार काँडाको आखामा काँडै संसार फुलको आखामा फुलै संसार काँडको आखामा काँडै संसार हा जोन देखो कालो रात मीवन संगीत सुनो मांखा पात माह ता देखो कालो रात मां जीवन संगीत सुनो मां सुखा पात मा सुखा संगलो मन माखुल sang lai sansara ka ra ko akha ma ka dai sansara phul ko akha ma phulai sansara ka ra ko akha ma ka dai sansara phul ko akha ma phulai sansara काँडको आखा माहा काँडै संसार झुल्किया वस्तु अनुसार काँडको आखा माहा काँ संसार फुलको आखामा फुलै संसार काँड फुलको आखामा फुलै संसार काँडाको आँखामा काँडै संसार डुपक श्रेष्ठका मुक्तक पढ्दा पढ्दै थप्न मन लाग्छ मायाको आखामा माया संसार आनी छोयले साह्रै मिठो घला दिनुभएको छ दुर्गालाल श्रेष्ठले लेख्नुभएका ले गीती हराफुन न्यू बज्राचार्यले पनि साह्रै मिठो संगीत दिनुभएको छ तिम्रा औंलाले हाम्रा तिम्रा औंलाले हाम्रा प्रेम कथा कोरिरह हर पल मलाई यसरी नै मायाले बेरिरहन् प्रेमका पुजारीलाई त केले नै छेक्ष र प्रिय हर रात जुनले एन्डी मियोनलाई झैं हेरिरहनले पनि एनडी मियोनलाई झैं हेरिरहन् डा रूपक श्रेष्ठका प्रणय प्रसङ्गका मुक्त बोल्दै थिए तिन्जेल उहाँले राजनीतिका विषयमा पनि एक खण्ड छुट्याउनु भएको छ अति भयो अब त यो संकट आज टरै हुन्थ्यो अति भयो अब त यो संकट आज टरै हुन्थ्यो बेमानहरूले यस्तो बेमानहरूले यस्तो अशिष्ट नगरे हुन्थ्यो निरीह लाठी भए पनि आमा त आमा नै हुन् निरीह लाठी भए पनि आमा त आमा नै हुन् यति विघ्न भद्दा मजाक देख्न नपरे हुन्थ्यो यति बिघ्न भद्दा मजाक देख्न नपरे हुन्थ्यो फेरि अर्को मुक्तक साबार बोलु ढिला हुन्छ अब त आँखाको पट्टी खोल्नै पर्छ ढिला हुन्छ अब त आँखाको पट्टी खोल्नै पर्छ काटे पनि यो जिब्रो काटोस बरू सही बोल्नै पर्छ सत्यको अघि झुट कहाँ टिक्न सक्छ र सधैँ आगो सल्काउनेको टुप्पी त्यही आगोले पोल्नै पर्छ आगो सल्काउनेको टुप्पीले पोल्नै पर्छ जुन देखे जुनै राम्रो घाम देखे घामै राम्रो जुन देखे जुनै राम्रो घाम देखे घामै राम्रो रावण भेटे रावण राम्रो राम भेटे रामै राम्रो जसरी हुन्छ आफ्नो पोल्टा भर्नु छ उसलाई सत्य भेटे सत्य राम्रो छलछाम भेटे छलछाम राम्रो सत्य भेटे सत्य राम्रो छलछाम भेटे छलछामै राम्रो डाक्टर श्रेष्ठकै मुक्त गोली छु कुनै टाउको फुट्ने छैन गोली छुट्ने छैन कुनै टाउको फुट्ने छैन गोली छुट्ने छैन खानुपर्छ तिनले कसम देश ल लुटैन कति सपुत चुकायो देशले संविधानको लागि अब फेरि चुकाउनु परे देश उठने छैन अब फेरि चुकाउनु परे देश उठने छैन देशका चिन्ता र चासो डाक्टर रूपक श्रेष्ठ आफ्ना चोटिला पोटिला मुक्तक हरफहरूमा लेख्नुहुन्छ उहाँले भूकम्प खण्डका पनि केही मुक्तकहरू थमाउनु भएको थियो घरखेतको के कुरा कतिको प्रियतम लिएर गई घरखेतको के कुरा कतिको प्रियतम लिएर गईस घाउचोटको के कुरा मानसिक पीड़ा दिएर गईस सलाम छ दैवतेरो खेललाई रुवाउँदा रुवाउँदै पनि हर नेपालीको मन मायाको धागोले सिएर गईस हर नेपालीको मन मायाको धागोले सिएर गइस मन्दिर ढले पनि हाम्रो आस्था ढलेको छैन मन्दिर ढले पनि हाम्रो आस्था ढलेको छैन मन गले पनि हाम्रो स्वाभिमान गलेको छैन भरोसा दैवमा भन्दा पनि मान्छेमा लाग्यो आज पृथ्वी हल्ले पनि हाम्रो विश्वास हल्लेको छैन पृथ्वी हल्ले, हल्ले पनि हाम्रो विश्वास हल्लेको छैन डाक्टर रूपक श्रेष्ठकै मुक्तक बोलिराखेको छु अब जीवन जगत खण्डमा छिरू बुद्ध भने बुद्ध बन हामी बुद्धिस्ट बनेर हिँड्छौं क्राइस्ट भने मेरो बाटो हिँड हामी क्रस बोकेर हिँड्छौ खै के सुन्छौं खै के बुझ्छौं लाज मर्नु छ हजुर ओसोले भने परमात्मा चिन्ह हामी ढोगीका घोडा ढोक्छौं ओसोले भने परमात्मा चिन्ह हामी ढोगीका घोडा ढोक्छौ मान्छेले आपत्तिमा पनि कर्म नछाडोस् त्यति भए पुग्छ मान्छेले आपत्तिमा पनि कर्म नछाडोस् त्यति भए पुग्छ जस्तै विपत्तिमा पनि धर्म नछाडोस् त्यति भए पुग्छ जात धर्म र राष्ट्रियताभन्दा पवित्र छ मानवता त्यसैले मानवताको मर्म नछोड़ोस् त्यति भएपुग्छ त्यसैले मानवताको मर्म नछोड़ोस् त्यति भएपुग्छ त पूजा गर Come to know कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्न साथ कसोरी लाने हो यो मानवतावादी गीत लेख्नुभएको हो महाकवि देवकोटाले रविन शर्माले पनि साह्रै मिठो गला दिनुभएको छ रंजित गजमेरले पनि साह्रै मीठो संगीत दिनुभएको छ डाक्टर रूपक श्रेष्ठकै मुक्त खरफहरू जस्ताको तस्तै सावार बोली राखेका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 यहाँहरू अहिले मुक्तकिलो किलो सांगीतिक प्रस्तुति बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मुक्त भावना पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्टबक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाण्डु इमेलबाट पनि आफ्ना मुक्त किला पठाउन सक्नुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको इमेल आईडी हो रेडियो प्रतिविम्ब एट जीमेल डट कम Radio Pratibimba at gmail.com हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नुभएको छ आजको कार्यक्रम बिम्बा प्रतिविम्बमा साक्षीमा पारीका मुक्तकिला मित्र डा रूपक श्रेष्ठले हातमै थमाउनुभएका मुक्त खरफहरू जस्ताको तस्तै सहभार बोलिराखेको छु डाक्टर रूपक श्रेष्ठ बेलायतमा बसेर खाड़ी मुलुकतिर भिजिटिङ प्रोफेसरको काम गर्नुहुन्छ एउटा नेपालीले सग्लो पहिचान दिने भनेको यही त हो त्यतिकै साहित्यिक कर्ममा पनि जुटिराख्नु भएको छ साहित्यिक संघ संगठनमा लागेर पनि उहाँले सत्कर्म गरिराख्नु भएको छ डाक्टर रूपक श्रेष्ठकै मुक्त खरफहरू आजको कार्यक्रम विम्ब प्रतिविम्बको सातु बनेका छन् मर्नलाई त सापले डसेर पनि मरिन्छ उस्तै परे टाइले कसेर पनि मरिन्छ भिर्नै किन चाहिन्छ र काल आएपछि सधैँ सुतेको खाटबाट खसेर पनि मरिन्छ सधैँ सुतेको खाटबाट खसेर पनि मरिन्छ डाक्टर रूपक श्रेष्ठले यस्ता पनि लेख्नु भएको रहेछ स्वादलाई त आलु तामा बोडी र करेला निखर लाग्छ स्वादलाई त आलु तामा बोडी र करेला निखर लाग्छ जिब्रोलाई त पिसेको गोलभेडा र टिमुरकै फिक्कर लाग्छ नुन खुर्सानी चुक चट्ट पुगेको पुदिनाको चटनी झैँ ट्वाक्क, स्वादका पारखीलाई त चोपीलो मुक्तक नै तिखर लाग्छ हो त स्वादका पारखीलाई त चोपिलो मुक्तक नै तिखर लाग्छ डाक्टर रूपक श्रेष्ठ मुक्तकमा निकै रमाउनुहुन्छ डाक्टर रूपक श्रेष्ठका मुक्तक पढ्दा पढ्दै हामीलाई पनि जिब्रो पड्काउन मन लाग्छ यसरी आफ्नो सायद बिगार्ने आफ्नै हासिउ जस्तो लाग्छ आफ्नो सायद बिगार्ने आफ्नै हात्छ्यौँ जस्तो लाग्छ लुटिरहोस् मह पार्दै मौरीले झै आफै सच्यौं जस्तो लाग्छ हरेक चौथो हरफमै नचिलि नहुने बानी बसिसक्यो चिल्दा चिल्दा आजकल त आफैलाई बच्यौं जस्तो लाग्छ चिल्दा चिल्दा आजकल त आफैलाई बच्यौं जस्तो लाग्छ चौथो हरफमा चिल्न निकै सिपाल हुनुहुन्छ डाक्टर रूपक श्रेष्ठ योगीलाई पृथ्वी नै ओछ्यान जता लागे पनि भो योगीलाई पृथ्वी नै ओछ्यान जता लागे पनि भो चल जोगी फटकार छाला जता खाए पनि भो झोली र चिम्टी छ सम्पत्ति भने पनि जे भने पनि जोगीलाई आनन्द छ खाए पनि भो नखाए पनि भो जोगीलाई त आनन्द छ खाए पनि भो नखाए पनि भो निकै व्यङ्गे भाँडका मुक्तक लेखना सिपपालु हुनुहुन्छ डाक्टर रूपक श्रेष्ठ समाजलाई पनि उहाँले मुक्तकमै सम्बोधन गर्नुभएको छ जागिरेलाई बाँच्नै गाह्रो पर्यो जागिरेलाई बाँच्नै गाह्रो पर्यो नोकरीमा बेरोजगारलाई झनै गाह्रो मर्यो भोकमरीमा सोझो उबी बाँच्नलाई साह्रै पारेपछि सोझो भई बाँच्नलाई साह्रै पारेपछि घण्टा घरले सुसाइड गर्यो रानी पोखरीमा त्यही घण्टा सुसाइड गर्यो रानी पोखरीमा उता परदेशमा पनि घरदेशको सम्झना त गर्नुहुन्छ है डाक्टरसाहब कोही सिकारी बनेर गोलीगठा भिरेर आउँछन् कोई शिकारी बनेर गोलीसन्न कोई चमत्कारी बने वेश बदलेर आपारी कस्ता कस्ता हु आज भोलि तई भिखारी बनेर कमंड ली आईने भिखारी बनेर कमंडू लाक्टर साहब दुनिया नो पुच्छर हल्लाउद पैतला चाटना झुकें पुच्छर हल्लाउद पैतला चाटना झुके देखियो आपको कुकुर भुको को देखियो मूर्ख कोद नो हजूर मूर्खको त कुनै हद नहुँदो रहेछ हजुर देखियो आकाशतिर फर्केर थुकेको पनि देखियो देखियो यही आँखाले आकाशतिर फर्केर थुकिएको पनि देखियो ए डाक्टर साहब मुक्त होस् त यस्तो पो होस् त है डायस्पोरालाई पनि उहाँले सम्बोधन गर्नुभएको छ डायसपरा खण्डलाई सम्बोधन गरेका मुक्तकहरू पनि उहाँका छन् तर चिन्ता र चासो भने घरदेश माथि नै छ डा रूपक श्रेष्ठको गाउँकै अनगिन्ती पहिरोसँगै पहिरिएको छ यो मन गाउँकै अनगिन्ती पहिरोसँगै पहिरिएको छ यो मन शोकाल र घाइतेहरूसँगै गहिरिएको छ यो मन पहिरिनु र गहिनु नै परिभाषा बन्दै यो जीवनको पूरिएको छ लासँगै कतै तैरिएको छ यो मन पूरिएको छ लास्टसँगै कतै तैरिएको छ यो मन गाउँमा सायद पहिरो, पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि हररात सपनीमा ऐन छ गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो आमा र बाबा सम्झिरहन्छु डाँडा पारीको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु गाँव छोड़दा बीजे का काड़ा हो गौ छोड़दा बीजे का काड़ा परदेश बसी झिकी रह दिन रात सहरमा मरी पड़छ गौमाशायत खेतै बजुकी गौमा सायत खेतै बजुकी गाउँमा सायत खेतै बजुकी हरलात हेर्छु घरको समाचार पर्खिरहन्छु रहने चरिलाई हेर्छु घरको समाचार परि रहु ले कवेश देराली डाड़ा ले कबी डाडा डांडा परदेसा मां समझी तड़पी रहु हर साज हरमा भुरी चल्छ गाउँमा सायद छनै उडुकी गाउँमा सायद छनै उडुकी गाउँमा सायद छनै उडुकी हररात सपनीमा आई छन् छ गाउँमा साये पहिरो गयो कि गाउँमा साये पहिरो गयो कि गाउँमा साये पहिरो गयो हररात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि दीप श्रेष्ठले साह्रै मिठो गला दिनुभएको छ आफैले संगीत भरेर विप्लव प्रत्येकजीले पनि साह्रै मिठो गीत लेख्नुभएको छ हररात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि पानीराङको शहर पोखरा रस्ती बस्ती भएका मुक्तकिला मित्र डर रूपक श्रेष्ठले पुस्तक मुक्तकै कृति पनि निकाल्नु भएको थियो गर्देश आउँदा हतार हतारमा आउनुहुन्छ र फोनमा बोल्नुहुन्छ यसपटक पनि यस्तै भयो रमेशजी यस्तै भएर त म एक्लै एक्लै यही माइक्रोफोनलाई साछि राखेर एक्लै मुक्तक बोलिराखेको छु सम्भवद्ध तपाईँ बेलायतेरै बसेर कार्यक्रम बिम्ब प्रतिविम्बको मुक्त आवाज सुनिराखेको हुनुपर्छ यद्यपि डाक्टर रूपक श्रेष्ठ परदेशमा बसे पनि घर सम्झना गरिराख्नुहुन्छ एउटा स्वदेशी भावनाको धुन जोड्नु छ डा रूपक श्रेष्ठकै यी मुक्त घरफहरू साभार बोल्छु जहाँ गए पनि जता बसे पनि हामी सधैँको नेपाली जहाँ गए पनि जता बसे पनि हामी सधैँको नेपाली जति पढे पनि जति बढे पनि हामी सधैँको नेपाली उचाल्नै पछार्ने फुट्ने फुटाउने हाम्रो मौलिक पहिचान नै हो उचाल्नै पछार्ने फुट्ने फुटाउने हाम्रो त मौलिक पहिचान नै हो त्यसैले त भन्छौ हामी एकपटकको नेपाली सधैँको नेपाली त्यसैले त भन्छौ हामी एकपटकको नेपाली सधैँको नेपाली त्यसैले त भन्छौं हामी एकपटकको नेपाली सधैँको नेपाली बसुमत हिमाल खो छ गाउस गीत नेपालमा छाम गाउँ सुगीत नेपाल कमाया बस्छु म हिमालको छायामा गाउँछु गीत नेपालको मायामा प्रेमधोज प्रधानले साह्रै मिठो गला दिनुभएको छ नातिकाजीले संगीत भर्नुभएको हो प्रेम विनोद नन्दनले पनि स्वदेशी भावना सुलित हरफहरूमा यसरी नै अभिव्यक्त गर्नुभएको छ आजको विम्ब प्रतिविम्बको पूरै वसाईमा डा रूपक श्रेष्ठका विभिन्न भावका मुक्तकहरू मुख मिठाई मिठाई बोल्यौं कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ अब बाँकी रहेको बचे खुचेको समयमा पनि पुछारमा यही स्वदेशी भावना छोड्दै आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि उजै लिन्छु यहाँहरूको मिठो निद्र सपनीको कामनासहित नमस्कार शुभरात्री यो सीलो, कहीं छैन कही हसिलो हिमाल और रसिलो ने जहा जाओ, जाओ आखि लग यो नेपाल माया जत तैली द यो हिमल छाया बचु मत हिमालको छायामा गाउँछु गीत नेपालको मायामा बचु मत हिमालको छायामा गाउँछु गीत नेपालको मायामा फैली मलाई यो छाया फैलिए मै फुल दे देऊ। फुन देखी देखी कोर्ने हिमालय कहीं मरने नेपाली बसुमत हिमाल को छया गाउँ छु गीत नेपालको माया मसुमत मा। को खो छयााम गाउँछु गीत नेपालको मायामा माल को हिमाल खोसाय माँ गीत नेपाल को माया माँ